ज्यालो नाइन्टी नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट नमस्कार उज्यालो नाइन्टी नेटवर्क काठमाडौ सँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट हरेक मंगलबार र शुक्रबार राति सभा नौ बजे कार्यक्रम श्रुति सम्बेक प्रस्तुत हुन्छ कार्यक्रम श्रुति सम्वेकमा हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट गद्यहरू वाचन गर्दछौं श्रुति मंगलबारको श्रृंखलामा हामीले आजदेखि एउटा उपन्यास लिएर आएका छौं सरूभक्तको उपन्यास पागल बस्ती हामीले आजदेखि वाचन गर्ने उपन्यास हो धेरै पाठकहरूले मन पराउनु भएको उपन्यास पागल बस्ती हामीले तपाईं जस्तै धेरै श्रोताको अनुरोध प्राप्त भएपछि वाचन शुरू गर्न लागेका हौ पागल बस्तीको पहिलो श्रको वाचन अव सुनौ अच्युत खिमिरेको आवाजमा अनि त्यसपछि चिया पसलले ठिक रहस्यवादी अन्दाजमा बोल्छ प्रकृति जुन अनुपातमा स्वरूप हुन्छ त्यही अनुपात्मकको रूप पनि नौडाँडाको खुल्ला परिवेश गमाइरो दिन टल्किँदै गर्दाखेरिको मनमोहक पर्यावरण पर्यटनका हिसाबले खोलिएका प्रायजसो रेस्तोराहरू विदेशी पर्यटकहरू अस्थायी क्युरियो भारी लादिइरहेका खचरहरू गधाहरू अनि बाटो छेकेर खेलिरहेका नाङ्गा बालबालिकाहरू एउटा कोला चित्रको रूपरेखा जस्तो देखिन्छ आँखाका सीमा सीमासम्म सस्तो खालको चिया पसलमा बसेर चिया घुटकाउँदै म थकाइ मेटिरहन्छु चिया पसलले रहस्यवादी अंदाजमा कुरा सुनाइरहन्छ म बीचबीचमा पर्यटकको अंदाजमा भन्छु गाउँघर राम्रो लाग्छ मलाई सफा सुगर निश्चल पवित्र पसल मेरो भावाभिव्यक्तिमा रूचि नलिइकन आफ्नै कुरामा रूचि लिन्छ जीवन कथै त हो भन्दै ऊ सुनाउँदै जान्छ म नौराणाको होइन उतापट्टिको डाँडो तम्पुसको गल्लावालाको रोजाइमा पर्न नसकेको बाब आमा र पहुँदूरबाट फर्काएर ल्याएकी स्वास्नी एकै रातको पहिराले सखाल मरञ्यासी चिया पसलेको कथा अथवा व्यथा गाउँलेहरूमा यस्तो अनुभव सामान्य हुन्छ चन्द्रकोटबाट बिरेठाँटी लाग्दा ओह्रालै ओह्रालो एक सहयात्री गाउँलेको टिप्पणी सम्झन पुग्छु म त्यतिखेर पहिराले घरखेत खाने कुरालाई सामान्य सम्झेको थिएँ सायद कुराहरू सामान्य हुन्छन् अनुभवहरू असामान्य हुन्छन् मरन चिया चाहिँ चिया पसलेको अनुहारमा जुन सञ्चित अनुभवको देखा देखापर्छ त्यो कति पनि सामान्य हुँदैन त्यहाँ दुःख पीड़ा र सन्तास हुन्छको नयाँ गिलासका साथसाथै नयाँ कुराको सिलसिला कहाँबाट आउनुभयो भन्ने कुराको जवाफमा काठमाडौँबाट आएको भन्ने कुरा किन आउनुभयो भन्ने कुराको जवाफमा त्यसै घुमफिर गर्न आएको भन्ने कुरा कहाँसम्म पुग्नुभयो भनेर सोधिँदा गान्द्रुकसम्म पुगेँ भन्ने कुरा अहिले पोर्खरै झर्ने कि भनेर सोधिँदा नौराणामै बास बस्छु भन्ने कुरा जस्तै कुराहरूका सिलसिला तपाईँ के काम गर्नुहुन्छ भने अभिरुचि प्रकट गरिँदा म एक स्वतन्त्र पत्रकार हुँ भनिदिन्छु तर मरण कुरा नखाएपछि मलाई फरसाद पर्छ यस्तै हो गाउँघर भनेको कहिले हामी यिनीहरूका सामान्य कुरा बुझ्दैनौँ कहिले यिनीहरू हाम्रा सामान्य कुरा बुझ्दैनन् नौराणाको यो झुप्ली चिया पसल वरिपरि छ्यापछ्यापी पर्यटकहरू देखिन्छन् गोरा पर्यटकहरू मरण च्यासेको फोटो खिच्न आउँछन् चिया पिउन आउँदैनन् मरन च्यासोको पसलमा विदेशी खाना तातो चिसो पदार्थ स्टेरियो साउन्डमा बिटल्स पप संगीत केही छैनन् भन्ने कुरा गोराहरू बुझ्छन् विचारा मरन मेनु बिनाको पसलमा साइली माइरी गीत समेत बस्दैन पर्यटकहरूकै लागि बनेका रेस्तोराहरूको रमझम हेर्दै म चियाको गिलास रित्दिन्छु कुखाको सिलसिला चिया पसलसित होइन अब आफैसित काठमाडौँबाट पोखरा र पोखराबाट घान्द्रुकसम्मको यात्रा संस्मरण लेख्ने बारे सोध्छु पोखरा त धेरैपल्ट आइएको ठाउँ काठमाडौँ जत्तिकै परिचित क्षेत्र तर घान्द्रुकसम्मको पदयात्रा सर्वथा नयाँ र रोमाञ्चकारी हुन्छ यी विशुद्ध नेपाली डाँडाकाँडामा गोराहरूलाई देख्दा घुमफिरको मामिलामा हामी कति हरिफ सोच्नुपर्ने हुन्छ हाम्रो प्रकृतिलाई विदेशीहरू रूपैयाँ पैसामा सार्छन् र मजाले आनन्द मनाउँछन् हाम्रो सार्थकता घरमा पलटी कसेर बस्नुमा सीमित छ संमरण लेख्नका लागि आवश्यक टिपोटहरू लिइराख्नुपर्ने तर लिएन मलाई अल्छी पत्रकार भने केही फरक पर्दैन तर एउटा खुबी म ठाउँका नाममा हतपत्त बिर्सने गर्दिनँ मैदामबाट पोखरा बजार छिचोलेर हेम्जा अलिकति तल तिब्बतीहरूको शरणार्थी घडी हेरिएको थियो त्यसबेला चौतारीमा पन्ध्र बीसजना भरियाहरू भारी बिसाएर सुस्ताइरहेका थिए चौतारीको बीचमा बसेर एकजना मोटोघाटो स्थानीय बुढो डोको बुनिरहेको थियो दाजुभाइहरू कतातिर कुनै एक भरियालाई होइन सबैलाई सरसर्ती हेर्दै सोधिएको थियो नायकी भरियाले डटेर जवाफ दिएको थियो हामीहरू अन्नपूर्ण बेसकामतिर तपाईँ कता म गान्द्रुपसम्म कता पर्यो ऊ परको डाँडो यताबाट तेर्पाई तेर्पाई हिँडे पनि हुन्छ खुर्खुर्ती बिरेठाँटी झरे पनि हुन्छ भरिया नायकीको सट्टा चन्द्रकोटी बुढाको जवाफ फर्किन्छ म उत्साहित भइह्छु बिरेठाँटी पुग्नु पुरा सवा एक घण्टा लाग्छ मोदीको पुलबारी बिरेठाँटी बजार पुग्दा म एक्लै हुँदिनँ चन्द्रकोटबाट ओह्रालो लाग्दा बाटोमा एकजना सहयात्री भेटिन्छ ऊ बिरेठाँटीको रैथाने जागिर पोखरामा छुट्टीमा घर फर्केको आरे त्यस सहयात्रीले टाढेबाट औलाइदिएको लजमा म बस्छु यो लज स्तरीय लाग्छ लामा लामा काठले बनाइएका कोठाहरू पर्याप्त टेबल कुर्सीहरू गद्दावाल ओछ्यान नेपाली र विदेशी खाना जे खाना खोजे पनि तुरन्त तयार म त्यहाँ बासवास्न पुग्दा पर्यटकहरूको एक ठूलो डफा आइपुगेको हुन्छ वातावरण निकै व्यस्त हुन्छ डफामा चालिसजना जति गोराहरू हुन्छन् कोही केटाकेटी केही वृद्ध र अधिकांश युवा युवती भारी फुकाइरहेका भरियाहरूको संख्या पचास भन्दा कम हुँदैन राति शेर्पा गाडीसित मेरो परिचय हुन्छ ऊ मेरै उमेरको युवक अङ्ग्रेजी राम्रै बोल्ने त्यसको आधारमा अलिकति फुर्ती पनि गर्ने ऊ धक्नमानीकन आफ्नो राम कहानी सुनाइदिन्छ एक अस्ट्रेलियावासी निसन्तान दम्पतिले उसका खर्चभरि अंग्रेजी स्कूलमा पढाएको रहेछ स्कूलको अध्ययन बिचैमा छोडेर ऊ गाइड भएको आरे गाइड भई हिँडेको पाँच वर्ष नाग्यो अरे अहिले अन्नपूर्ण बेस क्याम्पबाट फर्केको अरे उसले मलाई गोराहरू घान्तुकबाट बिरठाटी बाँस बस्ने हिसाबले हिँड्छन् लजका कोठाहरूमा नसुतिकन तम्बुमा सुत्न मन पराउँछन् कोही मिलनसार कोही बोल्ने गाह्रो मान्ने कोही रिसा र ठिक समयमा सर्भिस पुर्याउन नसके बमभन्दा नराम्ररी पड्किने खालका हुन्छन् भनेर थुप्रै कुरा सुनायो कुनै कुनै कुहिरे ठ्याम्मै लाज सरम नभएका हुन्छन् भनेर ऊ हाँस्दा वरिपरि बसेका सबै भरियाहरू मुख ज्याँति जाँति हाँस्छन् र भोलिपल्ट आधा दिनको यात्रा बिरीठीदेखि गान्तोकसम्म मजाको दुई घण्टे उकालो सोचेभन्दा ठूलो र विस्तारयुक्त गाउँघरहरू पुराना पक्का ढुङ्गाले छाएका पर्यटकहरूका लागि केही ठूला सुविधाहरू युक्त लज रेस्तोराँहरू पनि मलाई आँखा समुद्रीको विशाल धवल अन्नपूर्णाले साह्रै अभिभूत पार्छ यो गाउँमा लाउरी नभएको धेरै छैन भने पोखरामा एकजना मित्रले भनेको थियो सम्झान पुग्छु घान्द्रुकको अग्लाइबाट टाढा टाढा क्षतिजहरूका सौन्दर्य निहार्न कति सुखकर स्कुल नेरको पाखामा गोरा पर्यटकहरू रङ्गीबिरङ्गी तम्बु गाडेर बसेका हुन्छन् तलको मोदीखोला र, र चाक्लो फाट पारी डाँडाहरूमा गुजबुज परेका गाउँहरू गान्द्रुकदेखि तानचोकसम्म देव्रीपट्टि छुमरुङ र अन्नपूर्ण बेस क्याम्प जाने बाटो दृश्यहरू सबै प्रीतिकर लाग्छन् आहा हामीसित प्रकृति छ सौन्दर्य चिन्तन मात्र छैन एक गान्द्रुकमा बसेर भोलिपल्ट बिहानै पातले खेर हुँदै फेरि चन्द्रकोट फेरि लुम्ले काँडेर नौरो आए हाँस्या जस्तो लाग्छ किन होला मरन चासीले सोधेपछि मलाई हाँस्दै रहेछु भन्ने अनुभूति हुन्छ गान्द्रुकमा जाडो लागेर एउटा सिङ्गो कुखुराको भाले चपाएको थिएँ त्यही सम्झेर आँसेको मरण च्यासी छक्क परेर मुख आँ भाले धेरै ठुलो थिएन अलिक सप्रेको चल्ला जात्रो थियो मरण चासीलाई खुब घत पर्छ त्यसैले नमाजिएका र उचिटेका सबै दाँत देखाएर ऊ उसलाई घत परेको अभिव्यक्ति घत् पर्छ मलाई चियाको तेस्रो गिलास बित तुरुन्त अर्को एक गिलास चिया बनाइदिने फरमाइसमा गर्दिनँ कर कारण मरेन्चियासीलाई घतमाथि घत पर्ने पुरा पुरा सम्भावना हुन्छ पाउँदो रुता के के पर्छ म सोधिटो पल्छु पाउँदुरु तपाईँको भदौरे देउराली त्यसपछि तपाईँको ठामरजुङ तिलार त्यसपछि एकातिर गिज्याङ दमिला चुवा कुस्मा अर्कोतिर के भन्छन् ती वाजुङ दुर्लङ यी देरे गाउँ पर्दो रहेछन् यसो गरौँ अलिकति मिठो मेलको चिया खुवाउनुहोस् ल एक गिलास अचाकले चिया खनाउँदो रहेछ अँ अरू मान्छेले रक्सी पिए जत्तिकै म उसलाई घत पर्न सक्ने सन्तासबाट मुक्त हुन्छु कुनिकिन मरनच्याची मच्छी मच्छी गाउँघरको विशुद्ध दुधबारे धारा प्रवाह बोल्दै चिया बनाइदिन्छ म चौथो गिलास चिया पिउन थाल्छु यही बेला पछिल्लोतिर एक ठुलो हल्ला वा खलबली सुनिन्छ गदाहरू र घोडाहरू दस्तेको आवाज पनि सुनिन्छ मरन पसल छोडी फुत्त बाहिर निस्कन्छ म पनि पछि फर्केर घाँटी तान्छु करिब पच्चिस मिटर पर एक सजीव दृश्य देखिन्छ एकजना गाउँले ठिटो फाटेको मैलो कमीज कमिज लाएर हातखुट्टा फालेर तालसुर बिना ताली बजाएर उसलाई उडाइरहेका हुन्छन् ऊ झनझन जोसिँदै धुन्दुनाउँदै फनफनिँदै घुम्दै नाच्दै सबैलाई हँसाइरहेको हुन्छन् तिम्रो भौते चोर जहिले पनि त्यस्तै हो कसले जाँड खुवाउँदो रहेछ कुनै दिनभर यस्तै हो एकछिन रमिता हेरेपछि मरण झ्यासी पसलमा फर्किन्छ ऊ मलाई भौतेचोरको परिचय दिँदै भन्छ सानैमा बाउ खसेको आमा पोइ लगाएकी झुप्रोमा साउ लगेको मागेर खान थालेको एक वर्ष यता बिस्तारै हावा फुस्किन थालेको आदि हाहा हा, हुहुबिच भौतिक चोर मजाले नाच्छ स्वाद मानि मानि घरका पिँढी र आँगनहरू रमितेहरूले भरिँदै जान्छन् मलाई पनि कता हाँसो लाग्छ यद्यपि म बुझ्छु त्यहाँ कुनै भौते होइन एभरेज नेपालीको कथा नाचिरहेको छ के लाग्यो हजुर खाना नपाएपछि बाउ रहेछ मरण च्यासीको कुराले चियाको स्वाद साह्रै खल्लो पारिदिन्छ चिया चिया नभएर आयोडिन मिसाएको पानी हुन्छ म चियाको गिलास भुइँमा राखेर रा, उठ्छु अनि रुन्चे राष्ट्रियताको भावबोध गर्दै भौतिकचोरको बेपता नाच हेर्न ना थाल्छु ऊ थाक्नुको विरोधमा उफ्रिउफ्री नाचिरहन्छ गोरा पर्यटकहरू मुसो हाँस्दै रेस्टोराँहरूमा केक अमलेट स्यान्डविच टोकिरहन्छन् आखिर रमिता हो त्यहाँ सानुभूतिको भाषा हुँदैन मनोरञ्जनको भाषा मात्र हुन्छ त्यसैले बुलफाइटर र भौतिकचोरको बेताले बेसुरी नाच्न थुप्रै अन्तर भएर पनि केही अन्तर छैन मरणचासीको चिया पसलमा पनि रमितहरू उभिरहेको छन् चियाको हिसाब किताब मिलाएर हिँड्न खोज्दा मुठी झुङ्गा भएको एक अद्वैंसीय गाउँले मलाई कुरा सुनाउँदै भन्छ बुझ्नुभयो बाबु हुने मात्र भए यो साइदुवा भौतेलाई पागल खानामा लगेर जाक्नुहुन्थ्यो पागलहरू सब सखाफ पारेर पो नत्र हो है ठाइलो यसलाई पागलबस्तीमै लगेर कोच्नुपर्ने अति बौलाउन थाल्यो गोराहरूको मुखञ्जेल गाउँघरकै बेजती गर्न थाल्यो एकजना तिलचामाले बुढो छेउमा बम्किन्छ म असजिलो हाँसो हाँस्न बाहेक केही भन्न सक्दिनँ गाउँघरको गौरवगाथा बखान गर्ने बुढाहरू स्वात्त्य हाँसिसकेका रहेछन् म यति नै बुझ्छु भौतिज्वरको कार्टुन डान्सबाट मुक्त हुन म नौराणाको टुप्पोतिर लाग्छु पर्सबाट एउटा फोटो निकालेर हेर्छु त्यो पराइकी स्वास्नी भइसके कि मेरो भूतपूर्व प्रेमिकाको फोटो हुन्छ जसलाई मैले नच्यातेर फाल्न सकेको छु न जलाउन अन्धकार रातका कालाकिरणहरू गाउँघर र वनपाकाभरि पोखिएपछि ट्रेकिङको मज्जा लाग्दो थकाएर भक्खु भोक लाग्छ कामदोकमा चाहिँ यहाँ पनि भक्खु खाने विचार गर्छु पेटको खाल्टो भरिएपछि पहाडी थकाई र जाडोलाई बोखाले खान्छ कतै छचल्किएर पोखिने भए यो परिवेशभरिको अँधारोलाई स्वाद मानिमानी चाख्नुहुन्थ्यो एउटा रोमाञ्चक कल्पना गर्दै म लजको ढुङ्गे भर्याङ ओर्लन्छु यही बेला लज मालिक निको चरको छोर पर्छ एक मोरा त्यो भौते बजियालाई लौ, लौ, लौरा लगार्न लौ भनेको घरभित्रै पसला जस्तो गर्छ असती मोरो खाना खुवाउने कोठामा बस्दा काले भनिने मोरो लौरो खोजिरहेको हुन्छ भौते भनिने मोरो ढोकामा उभिएर बेरु भाँसु हुन्छ मलाई दिक्ख लाग्छ कालो धुवा रुमलिरहेको हो चोकोठामा ठिंग उभिनेको मतलब ग्यास च्याम्बरको पीड़ा भग्नुहुन्छ म कुर्सीमा बसेर टाउको समाज छु उफ दुनियाँभरका कुरूपताहरू बिर्सिन खोज्दा पनि प्रतिनिधि भई भौतिक चोरोमा उभिरहन्छ दिनभर निशुल्क नाच देखाउने भौतिक अनुहार सुकेको जिङरिङ परेको भए पनि बेला बेलामा भित्रैबाट घट परेको हाँसो हाँस्छ मानौ त्यो पृथ्वीको व्यवस्था विरोधी हाँसो काली भइनी मोरो नौरो फेला नपरेपछि पाखुरा सुर्क्याउँदै सकेसम्म बल्ड्याङ्गले आँखा तर्दै तर्साउन खोज्छ तलाई मोरा चोर यहाँबाट गइहाल नत्र खालास बागेजापू भौति टेरपुचर नलाइकन ऊ शक्तिशाली हाँसु हाँस्छ कालेको आक्रामकता गुम हुन्छ ऊ हात झारेर फरक पछलतिर फर्केर कराउँछ मालिक तेर नि भौतिले टेर्दै तेरै स्वास्नीले टेरपुचर लाउँदैन जहिले लजमालिक रिसाउँछ भौतिकचोर स्वाद मानेर हाँस्छ हाँस्छस् काले बाघ झैँ गर्दिन खोज्छ तर स्यालको उच्चतामा मात्र पुग्न सफल हुन्छ लजमालिक एक टपरी भात मिर्का दिँदै भन्छे लौखा घिच मर्न नसकेको मोरा भौतिकचोर टपरी सोहर्दै दे। व्यवस्था विरोधी हाँसो हाँस्छ मलाई अनावश्यक पीडा हुन्छ उफ हामी माग्ने बासिन्दाहरू रजमालिक नै भुजानामाक भात पस्केर दिँदै उई भौतेको महिमा गाउन थाल्छ त्यो पलकेको स्याललाई यही नआए नहुने त्यसका बाबाआमाले के के नै शिरी सम्पत्ति राख्न दिए जस्तो कुन दिन म तातो पानी मिल्काएर खुइलाइदिन्छु अनि चेत छ म प्रतिक्रिया नजनाइकन मासु भात खान थाल्छु कोठामा था भुजानामा भात खाइरहेका जम्मा आठ व्यक्ति एकजोडी गोरासहित मबाहेक अन्य पाँचजना वरिपरिका गाउँलेहरू दुईजना कछाड लगाएको व्यक्तिहरू घान्द्रुक्का अरे एकजना दौरासुरा लगाएको व्यक्ति बिरे शिक्षक अरे अरू दुईजना चाहिँ नौडाँडाको रैथानेहरू नै परस्पर कुरा गर्दा थाहा हुन्छ घान्द्रुकीहरू किनमेल गर्न पोखरा झर्दै रहेछन् दौरासुरा लगाएको शिक्षक विदा सिद्ध्याएर फर्केको रहेछ रैथानेहरूले रहे आफ्ना बारे केही भनेनन् गोराहरूको जोडीसित कुरै भएन तिनीहरू अप्ठ्यारो पाराले भात खानेर हरमेटिरहेका हुन्छन् तपाईँ रौसी नपिउनु लजमा लेग्नेको सदाई म जसङ्ग हुन्छु प्रतिक्रिया स्वरूप रैधानीहरू आँस्छन् म रातो हुन्छु रौसी सौसी नपिउने ना कस्तो नामर्दो जस्तो लजमा लेख्ने पड़ी सहित सर्वाधिकार सुरक्षित पारेर आँसे लौनु मालेग्ने भौतिक त फेरि आइ मर्यो कालको हडबडाई लजमा लेग्नेको महाकाली स्वरूप लखेटाई भौतिक चोरको भगाई यति छिटो र अप्रत्याशित हुन्छ कि गोरा जोडी समेत हाँस्न थाल्छन् एकजना कान्ज्रुकेलाई त गजबको सर्को पर्छ भौतेरी ल्याएको उत्तेजना साम्य भएपछि एकजना रैथाने गफलाउने अन्दाजमा बोल्न थाल्छ उहिले क्या तीस पैँतिस वर्ष पहिलेको कुरो नवराणाको पाखोमा एउटा पागल थियो पागलहरू मिलेर बसाएको सानो बस्ती हाम्रा बाबुबाजेहरू त्यसलाई पागल बस्ती भन्थे सबै बौला सन्का हावा फुसकेका सबै मरे मासिए भौतेलाई त्यहीँ लगेर झाक्नुपर्ने थियो बस्ती, एक अनौठो रहस्यामकता अभिबोध प्रकटीकरण नमेटिने रङको इन्द्रधनुषी छाप मन मस्तिष्क लुक्र मरण च्यासीको चिया पसलमा मुठे जुङ्गा भएको अद्वैंशीको सङ्केत तिल चामले संकेत र अहिले फेरि रैथानेको संकेत, यी साङ्केतिक एकरूपतामा जिज्ञासाहरू जुर्मुराउन खोज्छन् रैथानेको कुरा सकिएपछि लजमालिकले उसलाई खाउला जैँ गरी कराउँछ त्यो भौतेलाई पागल खानामा पुर्याइहाल्नु सेटीमा घिच्ने मात्र होइन पर्यावेला काम पनि देखाउनुपर्छ त्यसले त ते मेरो मासु नै खाइसक्यो रैथाने प्रतिज्ञा गर्छ हेर्नुहोस् आउने त्यो भौतेचोरलाई भोलि नौराँडाबाट लगान सकिनँ भने म बिर्खे जमदारको नाति नै होइन लौजा नापियो ना लजमालिक मलाई लाग्दैन भौतेलाई बजार बजार घोक्राएर घिसारेर लताएर खेद्न भने मेरो मुखमा थुक्क थुके हुन्छ पागल पुर्याइदिन्छु पुर्याउन सकेन भने आमाको पोइ रैथानेलाई जाँडले खान्छ ऊ बिचमा प्रतिज्ञा हुन्छ लजमालिक नै ओठ लेब्राइदिन्छ उसलाई थाहा हुन्छ जाँड खाँदा प्रतिज्ञा गर्न जति सजिलो हुन्छ जाँडले छोडेपछि प्रतिज्ञा पूरा गर्न त्यति नै गाह्रो हुन्छ मरैथानेको दुर्गन्धित मुखको क्षेत्रफलबाट हटेर देउरा सुटा लगाएको शिक्षकलाई सुस्तारी सोध्छु त्यो बस्तीको कुरा कथै मात्र हो कि कथा होइन साँच्चैको कुरो हो अहिले पनि त्यहाँ पाखोमा बस्तीका अवशेषहरू भेटिन्छन् हामी केटाकेटी छँदाखेरिको कुरो हो पागल प्रकृतिका मान्छेहरूले बस्ती बसाकी थिए एक अचानक तिब्य पत्ता भए औँसी हो वा पूर्णिमा हो लागेर हाम्रा बाहरू भन्छन् तिनीहरू पागल नै थिए त म शङ्का झिक्छु सबै हावा फुस्केका पागलहरू म बहुतेला त्यहाँ पुर्याउँछु नत्र आमाको पोइ मिर्खे जमदारको नाति लज्लिङ्गीको विश्वास जित्न फेरि किरिया खान्छ पागलहरू किन बेपत्ता भयो होलान् दौरा सुरा लगाएको शिक्षकलाई नै सोध्छु सायद तपाईँलाई थाहा छैन होला गतिलो वक्तव्य दिने सुर कस्तै शिक्षक अलिकति पानी पिउँछ अनि खोकेर घाँटी सफा पार्छ मानिसको शरीरमा जन्मेको घडीदेखि नै ग्रह नक्षत्रहरूका प्रभाव परिरहन्छन् तपाईँ ज्योतिषशास्त्रको विरोधमा विज्ञानलाई अघि सारेर पनि यो कुरा झुठो साबित गर्न सक्नुहुन्न ग्रह नक्षत्र आदिको स्थितिअनुसार जन्मकुण्डली बनाइन्छन् मानिसका स्वभाव र प्रकृति यसै घडीमा निर्धारित हुन्छन् अब पागलहरूको कुरा गर्दा पूर्णिमा र औशीको प्रभाव अन्य मानिसका तुलनामा बढ़ी पर्छन् त्यसैले औंशी पूर्णिमामा ती बढ़ी भव आउँछन् कार्यक्रम श्रुतिसम्भिक तपाईँ अहिले उज्यालो नाइन्टी नेटवर्क काठमाण्डुसँगै इलाम एफएम रेडियो ताप्लेजुङ झापाको एफएम मेन्सिट्युन्स र बिर्ता एफएम धरानको विजयपुर एफएम सिन्धुलीको रेडियो सहारा बर्दिबासको रेडियो दर्पण दोलखाको कालिचोक एफएम रामेछापको रेडियो तीनलाल नुवाकोट एफएम वीरगंजको नारायणी एफएम हेटौडा एफएम चितवनको रेडियो त्रिवेणीमा पनि सुनिरहनु भएको छ त्यसै गरी फलेवासको रेडियो पर्वत रूकुमको रेडियो सिस्ने गुल्मीको रेडियो रेसुङ्गा पोखराको रेडियो तरंग बाग्लोङको रेडियो सारथेफेमा पनि श्रुति सुन्दै हुनुहुन्छ रेडियो प्युठान दाङको रेडियो मध्यपश्चिम कपिल रेडियो बुद्ध भेरीको रेडियो कोहलपुर सल्यानको रेडियो राप्ती सुरखेतको रेडियो भेरी जुम्लाको रेडियो कर्णाली र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ श्रुति हामी आज पागल बस्ती उपन्यास सुन्दैछौ अब पागलहरूको कुरा गर्दा पूर्णिमा र औँसीको प्रभाव अन्य मानिसका तुलनामा बढी पर्छन् त्यसैले औँसी पूर्णिमाथि बढी बहुलाउँछन् त्यो औँसीकै रात थियो कि पुण्यको यकिन भन्न सकिएन पागलहरू सबै बेपत्ता भए हराए आए बाढी आएको सेती गङ्गामा हाम फालेर मरे भन्छन् बुढापाकाहरू एउटा अलग के पनि छ भने पागलहरूका गुरु एउटी सुन्दरी तरुणीको प्रेममा फँसेछन् तरुणी अब अनिन्द्य सुन्दरी थिए खुद मेरो काकाले भन्नुभएको देख्ने बुढाखाडाहरू थुप्रै छन् एक दिन सुन्दरी बस्ती छोडेर हिँडिदिइन्छ सबै बिरव्यथाले छन् एक दिन पागल भएछन् अनि हिमालतिर लागेछन् त्यहीँ सबै मिली आत्महत्या गरे भन्छन् हिजो आज पागलहरूले बस्ती बसाएको पाकोमा तेर्साउँछ तर्साउँछ भन्छन् नामक भात खोज्न थाल्छ मुखमा म सोच्न थाल्छु यो अति आश्चर्यजनक अति विरल र अति विश्वसनीय कथा कसरी साथसाथै अति सत्य कथा पनि पागल बस्तीको कथा फुर्सदमा सुनेर व्यस्ततामा बिर्सने खालको कथा होइन उत्खनन गरिनुपर्ने कथा हो ऐतिहासिक वा कमसेकम मानवीय महत्वको तर गफकाफमा अतिशक्तिहरू घुज्छन् कथाहरू किम्बदन्तीहरू घुज्छन् पागल बस्ती भनेको भौतिक चोर जस्तालाई सराप्न उद्धित गरिने एक काल्पनिक बस्ती त होइन मैले एउटा कुरा बुझ्न सकिनँ म शिक्षकलाई फेरि बोल्ने निम्ता दिन्छु यिनीहरू पागल थिए भने बस्ती बस्यो कसरी पागलहरूसित बस्ती बसाउने चेतना त हुन सक्दैन है पागलहरूले नै मिलेर बस्ती बसाएका हुनुहुन्छन् आपसमा ती मिलनसार थिए होलान् तर पागलहरूमा यस्तो परस्पर मिल्नु बस्ती निर्माण गर्नु जस्ता स्वस्थ बुद्धिमत्ताका कुराहरू सम्भव सर संसारमा असम्भव भन्ने कुरो केही पनि छैन म उहाँलाई सोध्दैछु मिर्खे जमदारको नातिलाई उपेक्षा गर्दै म शिक्षाको जवाफ फर्किन्छु है पागलहरू मिल्नु एकजुट भई बस्नु बस्ती सस्ती बसाउनु जस्ता कुरा रहस्यमय छन् कति रहस्यका कुराहरू वैज्ञानिक प्रमाण खोज्न सकिँदैन शिक्षक बुझानामा भातसामा बढी अभिरुचि लिन्छ म बुझ्छु ऊ चक्रबिहुबाट बस्न खोज्दैछ बस्तीमा कतिजना पागल थिएँ म शिक्षकलाई चक्रबिहुमा तानिरहन्छु शिक्षक होसियार निस्कन्छ मैले अघि नै भनेको थिएँ त्यो हामीले देखेको कुरा होइन सुनेको कुरा हो तैपनि अन्दाजी कतिजना थिए होला अब, अब हाम्रा बा काकाहरूको भनाइअनुसार त्यहाँ जम्मा जम्मी नब्बे सयजना जाति थिए बस्ती नै भनेपछि के मान्थ्यो त्यहाँ घटीमा पनि हजारजना पागल थिए आमाको तपाईँ नकराउनुहोस् न म विरक्त हुन्छु के मोरा खुरुखुरू घिचेर जा किन अर्काको कुरा काटिरहने हँ जहिले लजमा लेख्ने हकार हेर्नुहोस् साउनी जाँड खाएर कराको होइन भोलि भाउतेलाई घिसार्ने भए बिर्खेका नातिले बोलेपछि बोल्यो बोल्यो कुन दिन तँलाई नै भाउतेले घिसारेर छरिराख्न साउनी भन्छन् गोराको जोडीबाहेक सबै हाँस्छन् म पनि हाँस्छु हेर्नुहोस् आमाको आमाको ऊ भन्दै रहन्छ छोट लागेर बिर्खे नाति उत्तेजित हुन्छ गोरा जोडी त्यहाँ बसाउन सकिरहन्छन् म पनि अशान्त भइ उठ्छु थालमा भुजानामा भात बाँकी रहन्छ कथा चारै अप्रत्याशित तर चुनौलो आकर्षण भए मनमा आइरहन्छ गइरहन्छ र यो निरन्तरताको माझमा म धर्मराइरहन्छु पागलबस्तीको खोज यात्रा जोखिमयुक्त यात्रा हुन सक्छ सतत कष्टप्रद यात्रा हुन सक्छ यसले एक ठूलो अभियान माग गर्न सक्छ तब किन म जानी जानी फसौँ टाउको किन दुखाउँ तर यो एक सचेत पत्रकारलाई सुहाउने अभिव्यक्ति भएन त्यो एक सुनौलो संकेत हुँदै भएन भन्न मिल्दैन अफसरहरू बाजा बजाउँदै आउँदैनन् संकेतहरू दिँदै आउँछन् अफसरहरूले साहस र जाँगरमा गर्छन् धैर्यको भुक्तानी चुक्ता गर्न सक्नुपर्छ किबेर यो तोतो अङ्खामुनको चिहान खोतेलाई बराबर दामी कुरा हुन सक्छ मान्छे त्यसै क्याप्टिन स्कर्ट वा तेन्जिङ नोर्गे भन्न सक्दैन एमन्डसवान एमन्सन वा हिरारी बन्न सक्दैन फेरि खोजी साहसिक पत्रकारिता भनेको के हो के मलाई विश्वयुद्धमा कुद्ने पत्रकारहरूको जीवनी थाहा छैन के मलाई अफ्रिकी जंगलहरू र नरवेक्षी समाजहरूमा घुम्ने पत्रकारहरूको वृत्तान्त थाहा छैन पत्रकार, था पत्रकार एक्सप्लोर हो भोएजर हो एभरेस्टर हो र पागल बस्तीको धर्म मतलब परीक्षण पुनरावलोकन सही अर्थमा भन्दा परिकल्पना निर्माण सायद त्यो शोषणको कथा हो सायद सामाजिक विषमताको कथा हो वा भयानक षड्यन्त्र र जघन्य हत्याको कथा हो पागलहरूका लागि पागलहरूद्वारा निर्मित बस्ती कस्तो थियो होला आखिर कतैवटा बस्ती बाँचेको हुन्छ भने मान्छेका भौतिक आवश्यकताहरू पनि बाँचेकै हुन्छन् आर्थिक समस्याहरू पनि बाँचेकै हुन्छन् र सामूहिक आत्महत्याको रहस्य कि कुनै ग्रह नक्षत्र वा चन्द्रमासित एउटा सिंहको बस्ती उजाड पार्ने शक्ति हुन्छ कि गुरूत्वशक्तिले हत्या आत्महत्या उत्प्रेरित गर्छन् प्रश्नहरूको शरणार्थी के क्यू म दिगदार हुन्छु जतिसुकी महान अवसर भए पनि त्यसलाई गुमाइदेऊ मेरो मनमा कोही कराउँछ म यतिखेर पत्रकार होइन प्रेमको दुखान्त बिर्सन प्रयत्नशील पदयात्री हुना हुन्छ किन पराई किश्वासनी भयो मैले प्रेम गर्छु भन्ने थाहा हुँदै हुँच्चै तिमी अदरम्यान्स वाइफ हो तिमीले प्रेमको सट्टा के रोज्यौ सेक्स वा धन सम्पत्ति लसको झ्यालबाट हिउँहरूको जाडो पस्छ म सिरटभित्र राम्ररी गुटमुटिने सत्प्रयासमा लागिरहन्छु हो उदास हुन्छु घायल पहिलेदेखि नै हुन्छु निर्विकल्प रुन्छु सिरटलाई मोर्निङ वाल सम्झिदिन्छु पर्सलाई छातीको सबभन्दा न्यानो कुनामा घुसार्छु पागल बस्तीलाई बिर्सिदिन्छु बिहान पखको गाढा निद्रामा मृत्युको बल्छी बोकेर एक वामपुर्की कङ्कालले मलाई खेद्छ एउटा हरियो पहेँलो मरू प्रदेश मृत्युको शिखर कालीलाग्दो भिर खोज जहाँको सम्पूर्णता कुहिएको माछु रगत र हड्डीका दुर्गन्धले व्याप्त अनि कालो कालो मुरकट्टा नाचको भया भा आँखा चिम्रेरके कंकाल मेरो प्रत्येक भगाईको गति रोकेर हर्षदै उन्मत्त हुने बल्छी आन्दै जान्छ म बच्दै जान्छु म खरायो झैं आत्मरक्षा गरिरहन्छु सुचा ठोकिरहन्छु विभत्स मृत्युको पानी बग्ने खोलाको किनारै किनार हिमाचादित पर्वतै पर्वत बनै वन बन, मैदानै मैदान घरका छानै छाना जताततै म भाग्छु एउटा सानो जीवनलाई मृत्युको छायाबाट बचाउन खोज्छु वामफुटे कङ्काल मलाई जहाँ पनि लपेट र रक्तमांशित अस्ति सम्पूर्ण जोर्नीहरू फुस्किने गरी आँस म भाग्दा भाग्दै थाक्छु थाक्दा थाक्दै भाग्छु जीवनका सम्पूर्ण मोडहरू सकिन्छन् आशाका सम्पूर्ण भूमिहरू सकिन्छन् लुक्नको लागि कुनै ठाउँ शेष रहँदैन म लखतरान पर्छु र आफूलाई सिएको टुक्पा जस्तो साह्रै अग्लो शिखरमा पाउँछु त्यहाँ नबस्ने ठाउँ हुन्छ न पाइला चाल्ने म साह्रै हैरान हुन्छु तर जीवनदेखि कि मृत्युदेखि थाहा पाउँदैन यही बेला म आफ्नो चारैतिर बामपुटके कङ्कालै कंकाल, कंकाल देख्छु बल्छी हान्न त अन्तयार म भाग्न नसकेर नाइटु देखिने कराउँछु तर आवाज काँटीमा माछाको काँडा चाहिँ अड्किन्छ अन्तत्वकत्व मलाई शरीरमा होइन आत्मामा भयङ्कर छटपट्टि हुन्छ र झलास भ्युजन्छु घाँटी दुखे जस्तो थकाइ लागे डर र तिर्खा लागे जस्तो राम्रै समग्रमा मलाई झम्म रिङ्गटा लाग्छ धेरै समयपछि बुझ्छु निद्रामा मलाई ऐठन परेछ पागल बस्ती झंडे तीस मीटर जी अगाड़ी को जाड़ी चोरा संकेत करते मेरे गाई टक्क अड़िं अब इसभंदा अगड़ी जाना हुर्सा मेरे गाई नजिककों को ढुंगा में टुक्रू को बस नौडाँडा बजारबाट पछि लागेर आएको गाई निकेटो छेउको अर्को ढुङ्गामा टुक्रुको बस्छ म एक अप्रत्याशित स्थिति अनुभव गर्छु लाग्छ मेरो गाई राम्रैसित तर्सेको छ त्यसैले ऊ घनुघर पानी पर्नु अगाडिको कालो आकाश जस्तो देखिन्छ म अचानक पागलहरूको सामूहिक आत्महत्या प्रकरण सम्झिन्छु वास्तवमा यस्तै प्रकरणहरूबाट जन्मन्छन् भूरप्रेतका असङ्ख्य कथाहरू म सानो छँदा मेरी बजै राँकेभुत्र किस्कन्नीका कथा सुनाउनुहुन्थ्यो म डरमानीमानी कथाहरू सुन्ने गर्थे र गीत सुनाउँ कि हजुर गाईने न केटो थोत्रो साराङ्गीमा सुर मिलाउन थाल्छ भाइ म टुरिस्ट होइन अघि नै भनेको थिएँ म जोड दिएर भन्छु तर सायद केटोलाई विश्वास लाग्दैन उसले मेरो काँधमा रुप्चाक र हातमा क्यामेरा देखेको छ म त्यस झाडीको तस्बिर खिच्छु हुन्छ हुन्न तर्साउँछ हजुर कसले तर्साउँछ पागलहरूको भूतले हजुर पागलहरू मरेको एकजुट भइसक्यो तिनीहरूको भूत पनि मरिसक्यो होलान् म हाँस्दै क्यामेरा खेलाउँछु तपाईँ हाँस्नुहुन्छ आफैलाई परेपछि बल्ल थाहा हुन्छ बुतहरू कहिले पनि बुढाबुढी हुँदैनन् मर्दैनन् गाई नमिठो पाराले जवाफ दिन्छ रेडीमेड मेरो हाँसोमा पूर्ण विनाम लाग्छ नौडाँडा बजारदेखि टाढा पश्चिमपट्टिको पहाड़ी भेग अलिकति खोज परेको भूभाग दक्षिणपट्टि फेवातालको निलो सौन्दर्य बगलमा खोला एवं खेतको अनुपम परिदृश्य म कस्तो कस्तो दोधारी मनस्थिति बोकेर यो सम्पूर्ण परिवेश भोगिरहन्छु टाडा टाढा क्षतिजहरूमा सन्ध्या ओह्रने तर्खर देखिन्छ अचानक स्मृतिको पागल खानाका डण्डीहरू शक्ति सञ्चयन गर्दै बहुतेश्वर छोडेर हाँस्न थाल्छ ऊ पृथ्वीको व्यवस्था विरोधी हाँसो म अचिन्तनीय पारामा दिमागका नशाहरू दुखेको अनुभव गर्छु अनि एक विक्ष जोशसँग पागल बस्तीतिर लम्किन्छु पागल बस्ती म यसलाई देख्न चाहन्छु आँखामा टाँसेर भोग्न चाहन्छु मुटुमा टाँसेर र खोज्न चाहन्छु कुनै पनि मूल्यमा म पागलबस्तीको मूल डोका सामु उभिएर पुग्छु मलाई अनुभव हुन्छ मैले कष्टप्रद म्याराथोन दुरी छिचलेको छु हत्केलामा मुटु राखेर धेरै समयसम्म मुटुको स्पन्दन सामान्य नभएसम्म शरीरका भित्री अवयवहरूबाट उल्टी भएका पसिनाका थोपाहरू नसुकेसम्म म ठिङ्न उभिरहन्छु बस पागल बस्ती आफ्ना सम्पूर्ण भगनावश्यसहित मेरो आँखा सामान्य छ जसलाई मैले खोज्नुपर्छ तर यहाँ भत्केका टुटे समय चपाएर कति ढलेका कति नढलेका पर्खालहरू बाहेक महान भनी गर्व गर्न सकिने केही वस्तु देखिँदैनन् कि यो हो मेरो उत्सुकता छटपटी र रोमाञ्चकारी रहेको वास्तविक बस्ती कसरी मकेका सडेगलेका अस्थि पञ्जारमा जीवन फोक्न सकिन्छ म प्रत्यक्ष रूपमा सिस्नो र भुलेत्रोका झ्याङ मात्र देख्छु पागलबस्तीको मूल ढोकामा दुई शिला छन् पाँच फिट अग्लाइका र बीचमा चार फिट फैलावटको जुन प्रवेशभूमि छ जहाँ सिस्नोको झाङभन्दा बढी केही छैन शिलाहरूमा धुलो जमेका पालहरू देखिन्छन् जसको सिधा मतलब हुन्छ यहाँ ग्रामीण घरहरूमा झैँ बाँसको तगारो हालिन्थ्यो म मूल ढोकाको फोटो खिच्छु र भित्र जान इच्छुक हुन्छु तर सिस्नको झाङ पछाउन सम्भव लाग्दैन सायद एउटा लामो लट्ठी पाइए सिस्नुको झाङ पछाउन सकिएला म सोध्छु र यताउति लट्ठी वा घोचा खोज्न थाल्छु खोजेअनुसारको लट्ठी फेला पर्दैन मलाई गाइडको सम्झना हुन्छ जो पूर्ववत ढुङ्गामा जाम परिरहेको हुन्छ गाइडसित गाइने केटो देखा पर्दैन पैसा नजाडे टुरिस्ट सम्झेर हिँडे जस्तो छ म सोध्छु म गाइडलाई हातको सङ्केतै राख्छु ऊ ढुङ्गामाथि ढुङ्गा भई बसिरहन्छ म दिक्क हुन्छु यस्ता काँतरहरूलाई गाइड बनाएर कुनै अभियान सफल हुँदैन यस्ताले टुरिस्ट र खोजकर्तालाई उल्टो तर्साइदिन्छन् म फेरि जोडले हात हाउँदै उसलाई डाक्छु ऊ डराइ डराइ अप्ठ्यारो मानि मानी मेरो छेउ आउँछ लामो लट्ठी वा बाँस खोज्नु पर्यो सुन्छु सिस्नु पछाउन किन हजुर ऊ सोध्छ भित्र बस्न म भित्रको फोटो खिच्न चाहन्छु त्यहाँभित्र पस्नु हुँदैन हजुर किन मरिन्छ फेरि अर्को रेडीमेड उत्तर कस्तो मान्छेलाई गाडी छानिएछ मलाई पश्चाताप हुन्छ तपाईँलाई पत्यार परेन होला तर कुरा साँचो हो गाइड अलिकति सहज हुन्छ र बेलुविस्तार लाउने ग्रामीण शैलीमा बोल्न थाल्छ त्यहाँभित्र पस्यो भने मरिन्छ कसो खास ठूलो खत्री त्यहाँभित्र पसेको साता दिन नपुग्दै ठहरै परे कानुन छोरो पनि ठहरै परे भित्र पस्नु हुन मरिन्छ खसो खास कसरी मऱ्यो त के भएर म सोध्छु अक्षम्मैसित मऱ्यो हजुर भूत लागेर रा। गाइड राम्रैसित बात मार्न थाल्छ ठुले खत्री भनेपछि त्यसलाई नचिन्नेको होला अग्लो मोटो गाटो बहादुरीमा खूब नाम कमाएको एकपल्ट बाघसित जङ्गा भेटाउँदा बाटोमा बाघेलाई पनि लगाएको जिरा मान्छे अब भन्नुहोला कहीँ ठुलेको भैँसी हराएछ चा। तिन चार दिनसम्म यता खोजे उता खोजे कतै पनि भैँसी फेला पारेनन् अब यति भएपछि भैँसी फेला पर्दैन भनेर ठुलेले आँसै मारिसकेका एक दिन मैती भनी गोठालाले खबर ल्यायो भैँसी त पागलहरूको बस्तीभित्र छ भनेर अब हमी गांव घर टोल छिमे कति समझा ठूल हेर ठू तेरे भैंसी भूत लगे जस्त नंत कत ना कें जानो भैंसी को आस मारीदि तर ठूले मोर जवानी को जोस मैन कुरो सुन्नासाथ भन्न हानिए गई भैंस खोजना न भन्द भैंसी यहीं भित्र ऊ तैं सीस्नो को झांग भित बसिखे फेला पारे ठूले मोरो त नपस भन्दा भन्दै हाम फालेर भित्र पसे पनि भैसी अघि निस्के पनि त्यस दिन त त्यस्तै भयो भनौँ बहादुरीमा पलिएको ठुले मोराले लामो चौतारीमा बसेर फुइनाउने मौका पायो नै भनौँ तर अब कालको चाल दैवको गति भोलिपल्टदेखि ठुलेको वाक्य बन्द हातकोट्टा चल्न पनि बन्द फुसलो आँखा पल्टाएर एकसोर टोलाएको टोलाए दुनिय छक्क परे काने पर्सि त बिचरा ठुलेको भूतै लागेको रहेछ त मैले सोधेँ भूत नलागेको भए के लागेको भन्ने तपाईँ नै भन्नुहोस् धामी झाँक्री वैद्य कसैले छोएको भए ठुलेलाई नै मरिजाउँ म एउटा एउटा दुईटा भूतले सताएको भए यो पन्छाउने कुरो हुन्छ बस्तीभरिका बूतहरूले अट्याक गरेपछि के जोर चल्थ्यो <स्थाँगा> नौडाँडाको फाँटभरि गोदुलीका काला आवरणहरू खामी गर्दा गाईको प्रेतात्मा प्रकरण जुन सत्य पनि हुन सक्छ असाध्य पनि मभित्रको सुसुद्ध डरछि संस्कार र चर्चाएर जगाउन पर्याप्त हुन्छ अनायासै मनभित्र चिसो पानीको धार बाग्न थाल्छ सम्पूर्ण अवयवहरू झन्काएर आखिर बाजेबाजीहरूले बालकालमा भूतप्रेतका कथा सुनाएर उत्तराधिकारमा डरछेर्वा संस्कार छोडेर गएका हुन्छन् यो संस्कारबाट विमुक्ति खोज्न सायदै मिल्छ चाहँदा नचाहँदै पनि मनभित्र भुइँचालाको कम्पन अनुभव हुन्छ जसलाई रेक्ट्रिस्केलमा नाप्न सकिँदैन सोध्छु मैले गाडलाई डरछेर्वा सम्झेर विरक्तिको कुनै अर्थ छैन हामी दुवैको वीरता र काँतरताको भावभूमि एउटै हो त्यसैले म गाइडबाट बढी साहसिलो पनि छैन डरछेर्वा पनि छैन अन्ततः म पागल बस्तीभित्र प्रवेश गर्ने साहसलाई चुपचाप आत्मसमर्पण दिन्छु केबेर ठुले खत्रीको जस्तो आफ्नो पनि बाक्य लिएर हातकोटा चल्दासम्म सब बन्द भयो भने पागल बस्तीको खोजयात्रा सुरु हुनुभन्दा पहिले नै अन्त्य हुन्छ कमसेकम मेरो तर्फबाट अनासै म गाइडप्रति कोमल भावनाले भरिन्छु किनभने म आफ्नै आँखामा दया र सानुभूतिको पात्र हुन्छु म पागल बस्तीको छेउछाउ काला काला लागेका पर्खाल बाहिर चक्कर मार्न थाल्छु फोटो खिच्दै र सेष्णुको झाङमा विवश आँखा गाड्दै गाइड वीरतापूर्वक मेरो साथ लागिरहन्छ हामी बस्तीलाई प्रवेश निषिद्ध सम्झेर बाहिर बाहिर घुमिरहन्छौँ अब फर्कौँ होला हजुर झमक्कै हुन्छ अब एकैछिनमा गाडी धेरै बेर सोचेपछि फुछफुछाएर बोल्छ यहाँ अवेरसम्म बस्नु पनि हुँदैन हजुर तर्साउँछ त्यहाँ रात परेपछि पागलहरूको भूत नाच्न थाल्छ भन्छन् कसले भनेको सबै भन्छन् रात परेपछि भूतहरू राको बालेर रा नाच्छन् कहिले बेसरी चिच्याउँछन् कराउँछन् कहिले त हजुर कोही मध्यरातमा पर बाटोमा हिँडेको देख्यो भने ठुल्ठुला ढुङ्गाले हिर्काउँछन् अरे चिम्सेमगर बुढो ढुङ्गाैले खपर फुटेर मरेका थिए अरे सानो मुखियाको छोरो कसरी मरिने एक कानुनको छोरो बिचारो सानै थियो आठ दस वर्षको दिउँसोतिर गोठालाहरूको पछि लाएर आएको अरे कसो कसो के मन लागेर त्यहाँभित्र पसेछ कुनै त्यसले भित्र के देखेछ के भएछ एकैचोटि रुँदै कराउँदै दगुर्दै बाहिर निस्केछ गोठालाहरूले कति सम्झाए फकाइफिलाइ गर्ने प्रयास गरे तर कानुनको छोरो माने पो चिच्याएको चिच्याए रोएको रोए केही सिप नलाएर गोठालाहरूले बोकेर घरले आइपुर्याए घरमा पनि रोएको रोइ रोएको रोइ रातभरि रोएर भोलिबाट बिहानै फुस्रो आँखा पल्टाइहाले बिचरा अब त्यो सानो केटालाई के थाहा त्यहाँभित्र जानुहुन्छ कि हुँदैन असती मोरा र गाइडले रिस र थर कान्न्न थाल्छ मानौ त्यहाँ एक बगालभूतहरू सशरीर उपस्थित भएका छन् यसबेला उसको अनुहारमा डरछि संस्कारको कुनै छाप देखिँदैन उसको शौर्यले मभित्र पनि डरको आँधी थामिन्छ म उसको काँधमा छाप दिँदै निर्भय हाँसु आँस्छु र शान्त हुने अवसरको प्रतीक्षा गर्छु गाइड शान्त हुन मान्दैन असति मुरा भूतहरू मर नसकेका पापीहरू गाइड बस्तीको मूल ढोकामा फर्केर धारी हात लाउँदै गराउन थाल्छ मलाई गाइड रिस र घृणाले व्यक्षितव त भएन शङ्का लाग्छ म केही भन्न मुख पाउँछु यही बेला गाइड असति पापी भन्दै पागल बस्तीको ढोकामा ढुङ्गा आउन थाल्छ म उसलाई रोक्न खोज्छु गाइड झन् जोसिन्छ ऊ ढुङ्गाहरू टिप्दै ढोकामा बर्साउन थाल्छ म उसको व्यवहारदेखि बिमुड हुन्छु ठिङ्ग उभिरहन्छु ऊ ढुङ्गा बर्साउँदै जान्छ बर्साउँदै जान्छ र अचानक भूत भूत भनेर काहालिँदै बेतोडले भएको दृष्टिक्षेपमा कुनै कंकाल जस्तो जीव जन्तु सिस्नुको झाङबाट हामफाल्दै निस्केको आभास हुन्छ मलाई तर गाइडको कारी लागलाग्दो चिच्चेहाट र कुलेम ठोकाईद्वारा सृजित वातावरणले म जिन्दगीमा सबभन्दा नराम्ररी रा तर्सिन्छु त्यसैले केही नसोचिकन गाइडको पछि पछि थाल्छु देउली हातमा क्यामरा हलाउँदै र दाइने हातले पर ढुङ्गामा अडाइराखेको रुखसाक टिपेर जमिनमा घिसार्दै सिस्नोको झाङबाट कुनै जन्तु निस्केको छ आक्रमण गर्न वामपुटके कङ्काल जस्तो म यसभन्दा बढ़ी कुरा सोच्ने फुर्ज पाउँदिनँ गाइडमा भन्दा तीस चालिस मिटर अगाडि भूतभूत भनेर कराउँदै दगुर्छ म सम्भव भएसम्म गाइडलाई भेट्टाउने प्रयास गर्छु म सम्भव भएसम्म गाइडलाई भेट्टाउने प्रयास गर्छु हामी बीचको दूरी झन झन बढ्दै जान्छ क्यामेरा र रुखसाकले मलाई नराम्रोसित अल्झाइदिन्छ म कुलेला ठोक्दा ठोक्दै तुरुक्कर हुन्छु त्यतिखेर मलाई आफ्नो जिन्दगी सबभन्दा प्यारो मूल्यवान र बाँच्न योग्य लाग्छ जिन्दगी बचाउने इच्छा यति एहोरो र विचार शून्य हुन्छ रुखसाखाक क्यामेराकातिर बेलकाएर भाग्ने कुरा म सोच्नै सक्दिनँ पागल बस्तीबाट धेरै नै माथि बजारको उकाली आइपुगेपछि हातखुट्टाले साथ दिन छोड्छन् म ढुनमुनाउँदै लड्छु पछाडि पागल बस्तीमा कुकुर भुकिरहेको हुन्छ Yeah, I'm a double-edged man. Yeah, I'm a double-edged man. कार्यक्रम श्रुति सम्भेगमा अहिले हामीले सुनेको वाचन सरूभक्तको उपन्यास पागल बस्तीको हो यसको पहिलो श्री नै अब कार्यक्रमबाट हामीले विदा लिने बेला भएको छ विदा हुनु हाम्रो ठेगाना कार्यक्रम श्रुति उज्यालो नाइन्टी नेटवर्क पोस्ट बक्स नम्बर छ चार यदि तपाईं ई मेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो ई ठेगाना एसएचआरयूटीआई श्रुति एट हवस्त अर्को सादा उपन्यास पागल बस्तीको दोस्रो श्रृंखलाको वाचन लिएर आउने नै छ त्यसअघि शुक्रबारको श्रृंखलामा अर्को कुनै गद्दीको वाचन हुनेछ आजका लागि प्राविधिक साथी दिनेश निरौला र विशालजीत पालेखीसँगै उपन्यास वाचक अच्युत किमिरे र म सजिता हमाल विदा चाहन्छौ शुभरात्री